रत्नगर नगरपालिकाले सड़क क्षेत्र अधिकारभित्र रहेका तीनवटा घर आज भत्काएको छ सड़क क्षेत्र अधिकारभित्र अतिक्रमित क्षेत्र हटाउने अभियानका क्रममा नगरपालिकाले रत्नगर एक बकुलहरका तीनवटा घर डोजर लगाएर भत्काएको हो बकुलहरमा रहेको कपिला पौड़ेल रामचरण कुँवर र श्यामश्रेष्ठको घर भत्काइएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र ढुंगानाले जानकारी दिनुभएको छ तोकिएको समयभित्र आफैले नभत्काएपछि बल प्रयोग गर्नु उहाँले बताउनु छ बकुलहरूमै अन्य केही घर पनि सड़क क्षेत्रधिकार भित्र परे पनि त्यसको प्रक्रिया पूरा नभएकाले अहिलेलाई नभत्काउने नगरपालिकाले जनाएको छ प्रक्रिया पूरा गरिसकेपछि ती घरहरू पनि भत्काउने नगरपालिकाका इन्जिनियर ढुंगानाले जानकारी दिनुभयो यसअघि सड़कको क्षेत्रभित्र रहेको टाढ़ीमा स्थित कालिका पेट्रोल पम्प आफैले पे... आप पंप हटा थ नगरपालिक सड़क डिविजन कार्य संग मिल सड़क को दाया बाया पच्चीस मीटर भित्र का। घर टहरा ठेला निर्माण सामग्री हटाउने कार्य जारी राख करीब दुई हप्ता हफ्ता अभियान भोलिस चलने नगरपालिको अभियान टाणीचोकू सड़क क्षेत्रमा रहेका टाढ़ी चोक स्थित फलफूल तथा फूटपाथ त्यहाँबाट ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रमा स्थानान्तरण गरिएको छ सड़क क्षेत्रधिकारको अतिक्रमण हटाउने करिब तीन चार वर्षदेखिको नगरपालिकाको योजना यस वर्ष भने सफल भएको छ राजनैतिक दल र स्थानीयवासीको सहयोगका कारण आफ्नो योजना सफल भएको नगरपालिकाले जनाएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणपछि पैंतिस बुदे संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ विज्ञप्तीमा आइतबार विहान मोदी काठमाण्डु आइपुग्योदेखि सोमबार बेलुका उहाँ दिल्ली नफर्किँदासम्मका सबै गतिविधि उल्लेख गरिएको छ नेपाल बसाएको क्रममा उहाँले गर्नुभएको उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता व्यवस्थापिका संसदमा गर्नुभएको सम्बोधन द्विपक्षीय सन्धि सम्झौता र पशुपतिनाथको पूजा लगायतका भारतीय प्रधानमन्त्री मोदीले सिन्धुपाल्चोकको माकमा पहिरो र सुनकोशी नदीमा आएको बाढ़ीका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख पनि व्यक्त गर्नु भएको छ साथै बाढ़ी र पानीका कारण हुने समस्या समाधान गर्न दुई देश सहकार्य गर्ने भनी विज्ञप्तीमा उल्लेख गरिएको छ मोदीको भ्रमणका क्रममा नेपालले पहिलो चरणमा भारतको रक्सोलदेखि नेपालको अमलेखगसम्म पेट्रोलियम पाइपलाइन निर्माण आयोजना अगाडि बढ़ाउन आग्रह गरेको छ त्यसै दोस्रो चरणमा यसलाई सम्म विस्तार गर्न नेपाली पक्षले आग्रह गरेको र भारतले पनि स्वीकार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भारत भ्रमणको निम्ति पनि दिनुभएको छ प्रधानमन्त्री कोइरालाले भ्रमणको निम्ति स्वीकार गर्नुभएको र दुई देशबीचको सहमतिमा मिति तय गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ व्यवस्थापिका <laughs> संसदको बैठक आज बस्दैछ अबको केही बियनमा बस्ने आजको बैठकमा गृह मन्त्रालयका तर्फबाट दर्ता गराइएको भुक्ति सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची तयार भएको छ आजको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बारेमा विभिन्न ने दलका नेताहरूले आफ्नो धारणा राख्ने पनि जनाइएको छ इजरायल र प्यालेस्तानको हमा संगठन गाँझामा बहत्तर घण्टे युद्धविरामका लागि पुनः तयार भएका छन् अधिकारीहरूका अनुसार आज बिहान आठ बजेदेखि नै गाँझामा युद्ध विराम शुरू भएको छ यसअघि इजरायली सेनाले सोमबार गाँजामा सात घण्टा एकतर्फी युद्ध विराम गरी पुनः आक्रमण शुरू गरेको थियो गाँजामा स्वास्थ्य अधिकारीहरूका अनुसार चार हप्तादेखि जारी संघर्षमा अठार सय र सतसठी इजरायली सैनिकको मृत्यु भइसकेको छ यसअघि पनि तीन पटकसम्म दुवै पक्षले युद्धविरामका लागि सहमति जनाए पनि पोतक पोतक राम भंग गरिएको जारी संघर्ष रोक्ने विषयमा इजिप्टको राजधानी कायरोमा भालिस्तानका विभिन्न राजनीतिक संगठनले छलफल गरेका थिए ती संगठनहरूको छलफलपछि हमास बहत्तर घण्टाका लागि युद्ध रोक्न राजी भएको हो इजरायली अधिकारीहरू छलफलमा सहभागी नभए पनि हमासले युद्ध विराम गरे आफूहरू पनि युद्ध रोक्न तयार रहेको इजरायलीहरूले बताएको बीबीसीले जनाएको छ र दक्षिण कोरियामा आयोजना हुने सत्रौं एसियाली खेलकुद एसियाका लागि नेपाली खेलाड़ीको बन्द प्रशिक्षण आजबाट शुरू हुने भएको छ एसियाडका विषयमा युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेल राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव युवराज लामा बीच भएपछि खेलाड़ीको बन्द प्रशिक्षण तत्काल शुरू हुने राखेपले गत बिहिबार नै घोषणा गरिसकेको छ एसियाड तयारीका विषयमा गत बुधबार युवा तथा खेलकुद मन्त्रालयबाट सदस्य सचिव लामालाई पाँच बुधे निर्देशेत प्राप्त भएको छ एससिआरका लागि छनौट भएका खेलाड़ीको बन्द प्रशिक्षणको व्यवस्था सम्बन्धित खेल संघबाट गराउने प्रशिक्षणका लागि तोकिएको मापदण्डभित्र रही खर्च गर्ने प्रशिक्षणका लागि आवश्यक रकम सम्बन्धित संघलाई नै उपलब्ध गराउने प्रशिक्षणका लागि आवश्यक बजेट राखेपाको आन्तरिक स्रोत वा अन्य श्रोतबाट व्यवस्थापन गर्ने र राखेपा बोर्डको आगामी बैठकबाट पारित गर्ने जनाइएको छ एसिआर यार तयारीका क्रममा कुनै समस्या आए मन्त्रालयसँग समन्वय गर्न पनि राखेलाई निर्देश दिएको छ एसिआरमा राखेपले विभिन्न अठार खेलमा सहभागिता गराउने तयारी गरेको राखेपका सदस्य सचिव लामाले येस अर्पण खबर को साथ में शिखर हार्डवेयर लत्नगर एक बकुलर पुरानो